पुन स्वागत छ अहिले तपाई रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश तै माइले प्राश्न नसोधेको पनि धेरै भइसक्यो भाइ आबु तु मेरो प्राश्नको जवाब दिन सक्छ कष्ट कष्ट काग त्यो मुसाको छाउरोटर ल तिमीलाई सोधेको प्रश्नको जवाब दिने क्षमता ममा छैन होला कति हाँस्ने कुरो गर्छ भनेको माइले सोधेको प्राश्नको जवाब दिन साग भाइ तुईले एउटा कुरा मालाई बता आबु त्यो जेरी भित्र गुल्यो कहाँसरी खाँदु लु भाउ त्यो त्यो यस्तो कुरा पनि उ गर्छ भनेको त्यो त्यो त्यो केही गाह्रो छैन भए केही गाह्रो छैन ल त्यो त्यसो सबभन्दा पहिला <laughs> त्यो उत्तर त दिने है तर त्यो त्यो त्यो उत्तर दिनुभन्दा पहिला गाउँ डेऊ त्यो गाउँले सिप उतार दिनु मजा हुन्छ ल यो उत्तर मिलाउन सक्छु भए नै है म चाहिँ नारणा ए नारणाट त गाउँ होइन त क्यारो आबु लु के चाहिँ दिउँ त खाइ आबु दिनु नेपालको सबै गाउँ खाइदेऊ ल सबै गाउँ ल ठिक छ ल त्यो सबै गाउँ मलाई दिएको भए है अँ त्यो त्यो त्यो नेपालको त्यो सबै गाउँको त्यो राम्रो राम्रो हुने खाने मान्छे जति मेरो गाँव गाँव में अर्पढ़ अभियान में आयोजित जी सब तेरह विश जब मेरा उत्तर न भे भो उत्तर के कहाँ कुरो गार्छ है अब माइले प्रश्न सोधेछ उल्टो मालाई उत्तर सोध्छ भने उत्तर भनेको के भने उत्तर भनेको डिसा होला त्यति पनि थाहा छैन पूर्व पाश्चिम दासिने उत्तर भनेको के हो सोधेको हो अब जेरी भित्र गुलियो कहाँसी पासी भनेको आबु प्रश्नको उत्तर मिलाउनु छैन अब त्यतिकै छैन कुरो गर्छ अँ त्यो टियो त्यो तिमी धेरै टेन्सन नलिएर है ओह त्यो त्यो टिमिक होइन त्यो उच्चबाट आउने त्यो त्यसलाई पनि यसो है त्यसलाई मिलाउन सक्यो भने सक्यो सकेन भने म छटेछु ल सोल्टेहरू के हो तिमीहरूको चाहिँ झगडा गइरहेको जस्तो छ नि धेरै झगडा चाहिँ नगर क्या सोल्टाहरू होइन कति भने चाहिँ खत्ती हुन्छ होइन अनि खत्ती भयो भने क्षति हुन्छ होइन क्षति भयो भने के हुन्छ त्यसपछि चाहिँ मैले भन्नु नपर्ला के सोल्टाहरूलाई कि कसो सोल्टा त्यो त्यो हरिमिक्सिया ते लु त्यो त्यसले एउटा प्रश्नको जवाफ दिए त्यो त्यो त्यो त्यो चारीभित्र गुलियो कसरी खाट्यो ल भन् सोल्टा त्यस्तो त्यो ते दिमाग खर्च चाहिँ नगराओ होइन कसरी तिम्रो भेजाले भेट्दैन के त्यो चाहिँ हामी जस्तो थाहा हुने कुरा होइन तिमीहरूले तिमीहरूको अलिक दिमागले भेट्दैन के यो प्रश्नको उत्तर है त्यो ल जानेको भए पो दिमागले भेट थियो होइन च्याङबान साँझ गुरु गऱ्यो आइले चाहिँ के भन्छु भन्दाखेरि अब यो प्रश्नको उत्तर मिलाउन साग्नेले चाहिँ गाउँ पाउँछ नात्र भने त्यसले चाहिँ मेरो त्यो के भन्छ त्यो मुक्का पाउन बेरलाउँदैन है त्यो त्यो त्यो मुक्का पाउन बेर लाउँदैन रे ल ल त्यो ठिकै छ ल त्यो मुक्का पाए पनि अरूले पाउन्थ्यो मैले चाहिँ कहिले पाउँदैन आबु तिमीले चाहिँ किन नपाउने है अट्य च्याङबा त्यो हामीलाई जमानामा त्यो किया मिल्टी पटक गरिएको होइन अट्यो हामी त्योजना कहिले पनि त्यो झगडा त गर्दैन त्यो सँगै मिलेर हिँड्ने भनेको होइन त्यही भएर तिमीले मलाई कुट्न त मिल्दै मिल्दैन भने आएको आबु कुरो चाहिँ राम्ररी गार्यो आबु यो प्रार्थनातिर चाहिँ छोडौ लु त रिमिक्स भाइ भान किन आयु तुलरे के छ भन्दाखेरि नि हाम्रो चाहिँ यो पीडा भन्ने कार्यक्रम छ होइन यो घर पीडा अन्तर्गत चाहिँ घर घरमा के के पीडा छ यो चाहिँ सङ्कलन भइरहेछ के त्यही भएर चाहिँ तिमीले चाहिँ यो सङ्कलनमा चाहिँ आफ्नो पीडा के छ होइन हल्काएर राख्न पाउने भयो के सोधा त्यो त्यो त्यो वक त्यो पीडा त म भनेर ल्याउँछु ल त्यो पीडा कति छ कति छ ल अब गाउँमा त्यो गाउँले पिटान बनेको खोइ त्यो त्यो त्यो गाउँमा त्यो त्यो स्थानीय निकायको चुनाव भएको खोइ त्यो त्यो त्यो त्यो त्यो अनि गाउँको त्यो सबै विकास गर्ने भनेको त्यो बजेट छुट्याएको खोइ त्यो त्यो त्यो समस्या ती मात्रै हो अब गाउँको सबैले रोजगारी पाउँछ भन्थ्यो चुनावको बेलामा आबु त्यो रोजगारी भनेको कुन चाराको नाम हो आबु हामीले त अहिलेसम्म पाउनु सकेन अब त्यो गाउँकोमा बिजुली ल्याउँछ भन्थ्यो है त्यो बिजुलीको खाल्टो मात्रै खानेको छ अब त्यो बिजुली आउँदैन अब त्यो बिजुली आएको ठाउँमा चारको आक्रमण गरेको छ सोल्टाहरू एकदमै राम्रो थियो के एकदमै राम्रो थियो होइन गाउँको पीडा भनेको यही हो होइन पीडा चाहिँ एकदम खतरा थियो के सोल्टेहरूले मजाले लाग्यो सोल्टे यो यो यो खरानकेन कासी कासीका हिँडे नि त्यहाँ के दिनु लास्टे तनावमा छु होइन म चाहिँ गाउँ गाउँमा पीडामा पीडा होइन पीडा बरु तपाईँलाई केही पीडा छ भन्नुहोस् ल म रेकर्ड गरिदिन्छु के पीडा त जो छ नि पीडा भन्नु पर्दाखेरि के चुवा पऱ्यो हेर नि त्यहाँ के लगाउनु सक्दैन पहिला हरि ओम तस्यो पीडा भन्ने कुरो त म हात हेरेरै भनिदिन्छु नि खोइ हात लुटी राले गरि ओम तस्य नारायण नारायण कासी कासी के गुरी हात नि त्यहाँ हात हात ल्याऊ न तिम्रो हात हेर्दा चाहिँ सञ्चार माध्यममा काम गरेको महिनौ महिनादेखि तलब नपाएको पो देखिन्छ त बाढा मेरो हात हेरेर भनौँ भने हो यो तिमीलाई चाहिँ पीडा छ भने पो सुना आफू त समाजसेवी मान्छे हेर भाइ मेरो पीडा पनि मेरै जस्तै त हो नि ल तैँले चाहिँ सञ्चार माध्यममा काम गरेर तलब पाइने केही पीडा मेरो हो ल गरेर गाउँले प्रमुखलाई सुनाइदिँदा हरिओ नारायण नारायण काशी कासी कासी यो बुढाको पानी चाहिँ तना मात्र दिने भयो अब यो गाउँको पीडा चाहिँ कसरी बोज्ने होला त खोइ अब धेरैजनाको पीडा चाहिँ नहुने गाउँ लास्टमा हाम्रो वरिष्ठ हजुरबाउको पीडा लेखौ त्यसपछि चाहिँ ठाडै नेताजीहरूमा जानु पर्ला के हजुरबा तपाईँलाई स्वागत छ है हाम्रो घर घरको पीडामा होइन तपाईँ चाहिँ यो गाउँको धेरै बुझ्ने मान्छे पनि हुनुहुन्छ यस ठाउँको चाहिँ घर घरको पीडा चाहिँ समग्रमा बताइदिनुहोस् के हजुरबा होइन के भन्छ ए समग्र पिला मैले बताइदिनु पर्यो ल ठिक छ अब अलिकति पाएको भएको हालेर मौका दिइसो होला ल ठिक छ सुन पिला सुन् यहाँ कति छ सबैभन्दा पहिला देशका लागि लड्ने यो गाउँ बनाउनका लागि औरात्र खटिने ती चाहिने व्यवस्था परिवर्तनका लागि भनेर आफ्नो घर बालबच्चा नभनिकन मर्ने ती वीर सहिदहरू जसको आत्माले कहिल्यै पनि शान्ति पाउन सकेको छैन बाबु उनीहरूले के का लागि लडे उनीहरू क्या लागि मोरे यो कुरो कसले बुझ्ने यी कार्यकर्ताहरूका झाड ट्याक्दै तेक्दै टुप्पोमा तेक पुगेका अनि जुकाले रगत चुसेर मोटाएका जस्ता यी नेताहरूको दिमागमा कहिले घाम आउने कार्यकर्ताको झार ट्याक्दै ट्याक्दैुरो मात्रै पुगे तर एक दिन त्यही कार्यकर्ताको झाडबाटै झर्नु पर्छ भन्ने कुरा बिर्सिए बाबु नेताहरूले एक कुरोमा नेताहरूको विशेष ध्यान जाओस् अब कतिपय समस्याहरू छन् अब नेताहरूले राजनीतिक संरक्षण गर्ने आफ्नो पार्टीका मान्छे दुर्घटनामा परेर मऱ्यो भने पनि सहिद घोषणा गर्ने तर वास्तविक सहिदलाई कहिल्यै पनि पहिचान नगर्ने त्यस्तै चाहिँ अब आफ्नो पार्टीका मान्छेलाई मात्रै हुने व्यवस्था गर्ने आफ्नो पार्टीमा चोर लुच्चा लफंगा, डाका डनहरूलाई संरक्षण गर्ने आजभोलि त डन पनि के भन्ने फ्याउरे गुन्डा भनेको छैन हाम्रो चाहिँ खरेलले फ्याउरे गुन्डाहरूलाई चाहिँ साथ दिने अनि त्यसपछि देशका ढुकुटी चुस्नपट्टि मात्र लाग्ने देशको ढुकुटी चुसेर जनताको खुन पसिनाले तिरेको करलाई भ्रष्टाचार गरेर आफ्नो भुँडी भर्ने यी नेताहरूको पेटमा सिँगै नेपाल हटाएको हुनुपर्छ त्यस्तै गाउँमा विभिन्न किसिमका विकासको मूल फुटाउँछु भन्ने चुनावको चु बेलामा गाउँ गाउँ जाने जनताको भावनासँग खेलवाड गर्ने अनि चुनावपछि फर्केर कहिल्यै पनि गाउँमा नआउने यी नेताहरूका बयान गर्न हजार जिउरो भएका शिखनासले सक्दैनन् जस्तो लाग्छ भा मलाई म बुढो मान्छेले के सकौँला त्यसैले सबभन्दा पहिला यो नेताहरूको बुद्धि आउनुपर्छ गाउँ गाउँमा विकास निर्माणको मूल फुटाउँछु भन्नेले सबभन्दा पहिला विकासको लागि एउटा मात्रै भए पनि काम गरेर देखाउनु पर्यो त्यसपछि ज्येष्ठ नागरिकहरूलाई गर सम्मान छैन ज्येष्ठ नागरिकहरूप्रतिको कर्तव्य पुरा गर्नु पऱ्यो त्यस्तै चाहिँ यी नेताहरू कुर्सी मात्र लिएर बस्ने आफ्नो मान्छेलाई मात्र रोजगारी दिने होइन कि सक्षम युवा पुस्ताहरूलाई उनीहरूको चाहिँ अनुभवको आधारमा उनीहरूको ओहदा अनुसार उनीहरूलाई देशैमा रोजगारीको व्यवस्था गर्ने कति युवाहरू विदेशमा गएर मर्न बाध्य भएका छन् जाँदाखेरि हाँसी खुसी जान्छन् अनि फर्केर आउँदाखेरि डब्बामा प्याकिङ भएर आउनु परेको बाध्यता यो बाध्यता चिर्नको लागि गाउँ गाउँमा विकास निर्माणको मूल फुटाउनु पऱ्यो सबभन्दा पहिला घर विकास हुनु त्यसपछि गाउँ विकास हुन्छ घरि मात्र राष्ट्र विकास हुन्छ भन्ने कुरो यी नेताहरूको दिमागमा घुस्नु पऱ्यो यदि नेताहरू साँच्चीकै नेता हुन् भने एक घर एक रोजगारीको अवधारणाअनुसार देशका प्रत्येक व्यक्तिले रोजगारी पाउनु पऱ्यो बाबु अब पीडा त के सुनाउनु जति सुनाए पनि उस्तै हो जति भने पनि उस्तै हो नेताहरूको कहिले ने पनि सुन्ने कान छैन एउटा कानले सुन्छन् अर्को कानले उडाइदिन्छन् त्यसैले यो कुरा सुनाउँदाखेरि दाहिने कानबाट सुना भने देउरे कान चाहिँ बन्द गरेर मात्र सुनाऊ बाबु यति हजुरबाले चाहिँ होइन ठुलो पीडा राखिदिनु भयो होइन समग्र यो चाहिँ गाउँकै पीडा राखिदिनु भयो होइन यो पीडाहरू चाहिँ सबै चाहिँ अब चाहिँ सम्बन्धित निकायमा पुऱ्याएर होइन अनि नेताजीको कानसम्म चाहिँ पुऱ्याउनेछौँ होइन अर्को सादा चाहिँ हामी त्यो जाने के भन्छ हाम्रो चाहिँ चौतारी प्रमुखज्यूलाई होइन यो सबै पीडा लगेर सुनाउनेछौँ उहाँलाई के भन्नुहुनेछ होइन यो लागि हाम्रो ठेगाना हो कार्यक्रम हँसाउने चौतारी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स रत्नगर एक बकुलहर यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुनेछ आजको कार्यक्रममा